लागि रेडियो अर्पण एक सय चार थुप्रो बाँच्न कार्यक्रम शुभ बिहानीको का आजको यो श्रृङ्खला लिएर प्राविधिक मित्र रिजनसँग आवाजबाट सुम उपस्थित भइसकेको छ सा। कार्यक्रमको यो श्रृङ्खलामा रहेर रहे, विशेष गरी हामी आजको भुजाङ्ग त्यसै गरी तपाईँको राशिफल बाह्र राशिफलले तपाईँको दिनलाई कसरी देखाउँछु अनि त्यसै गरी रेडियोहरू पनि एक सय चार थुप्रो बाँस मेगा हाउसबाट प्रसारण हुने दे, हाम्रो सधैँ कार्यक्रमहरू तपाईँको बाँझमा प्रस्तुत गर्छौँ र सँगसँगै तपाईँहरूले पठाउनु पाएका जन्मदिनका शुभकामनाहरू पनि प्रस्तुत गर्ने गर्छौँ कार्यक्रमको थालन गरौं आजको पंसाङ्गबाट आज मिति दुई हजार सत्तरी असाढ़ तेइस गति आइतबार असाढ़ कृष्ण पक्ष चतुर्दशी तिथि नेपालले तपाईँको दिन कसरी देखाउँछ राशी। राशी हुने लागि आज़ अवसर आयोग विभिन्न काम में खालको दिन प्राकृतिक वस्तु को प्रयोग करने बेलापण राय काम कर सोचे मिथुन राशि हुने तपाईँको लागि धार्मिक कार्यबाट प्रगति हुने खालको समय रहेको छ अरूलाई सहयोग गर्ने भावना पलाउने खालको समय छ यात्राको लागि एकदम राम्रो समय कर्कट राशि हुने तपाईँको लागि यात्राको लागि एकदम राम्रो समय छ आजको दिनमा केही नयाँ काम गर्ने जोस उत्पन्न हुनेछ र समय अलिकति खराब भएकोले विचार गर्नुहोला तपाईँको लागि सेवामा सहभागी हुनुपर्ने खालको दिन छ भेटमा पीडा हुन सक्छ खानपिनमा बढी ध्यान दिनुपर्ने खालको समय पनि छ सोचेर अगाडि बढ्नु भयो भने राम्रो हुनेछ रासे। तुला रासे हुने मन जगह जमीन उचित लाभ होने वृश्चिक राशि दायित्व दिन वंचित होना कठिन धनु राशि हुने तपाईँको लागि त्यति भरपर्दो समय भएको देखिन्न केही नयाँ काम गरिहाल्ने वातावरण बन्न कठिन रहेको छ सोचे विपरीत काम हुनाले मन अलिक खिन्न हुने देखिन्छ मकर राशि हुने तपाईँको लागि मन देखि हुनेछ त्यसै कुनैलाई धन दिँदा फेरि राम्रो हुने खालको दिन र दिन पनि छ कुरा अलिकति बढ्नेछन् हर आवश्यक सरसल्लाह हुने सम्पन्न हुनेछमा मेन राशि हुने तपाईँको लागि सेवामा सहभागी हुनु खालको दिन पेट में पीड़ा होना सकता खानपीन में बड़ी ध्यान द्वर्ने खाल समय राशिफल जे जस सही तरीका बढ़ो आशीर्म सही राशिफल बाह्र राशिफल अब भने लाग्नुपर्छ दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी सुनिरहनु भएको छ यस लगतै तपाईँले सक्नुहुँदैछ आठ बजीसम्म र आठ बजेको समय हो ट्राफिक खबर ट्राफिक खबर लगतै तपाईँले नौ बजीसम्म नेपाली फिल्मका पुराना पुराना गीत सङ्गीतहरू सुन्न सक्नुहुँदैछ नौ बजेको समय नेपाली समाचार र नेपालवाडी समाचार लगत्तै दस बजेसम्म लोकसंका सुन्न सक्नुहुनेछु दस बजेको समय अर्पण समाचारको र अर्पण समाचार लगतै एघार बजीसम्म तपाईँले मेरो रचना दिपेन्द्र थिङको साथमा सुन्न सक्नुहुनेछ एघार बजेको समय अर्पण खबरको अर्पण खबर लगतै तपाईँ बाह्र बजीसम्म जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ राजन साथमा त्यसै गरी बाह्र बजेको समय हो नेपाल बाणी समाचार नेपाल बाणी समाचार लगत्तै तपाईँले एक बजीसम्म नहनिस् त बलिउड सुन्न सक्नुहुँदैछ र एक बजेको समय हो अर्पण खबरको अर्पण खबर लगत्तै तपाईँले दुई बजीसम्म अर्पणको चौतारी र दुई बजीको समयमा अर्पण समाचार अर्पण समाचार सकिन लगत्तै तपाईँले अर्पण समर्पण सुन्न सक्नुहुनेछ मनोकामना सुन साथी पसलले प्रायोजन गरेको छ तीन बजेको समय हो नेपाल बाणी समाचारको नेपाल बाणी समाचार लगत्तै तिन पन्ध्रदेखि चार बजीसम्म तपाईँले टप अफ दी पन्दको साथमा चार बजेको समय हो अर्पण खबर अर्पण खबर लगतै तपाईँले साढ दसदेखि पाँच बजेसम्म बलिउड कामझाम सुन्न सक्नुहुनेछ मार्शल इम्पोरियम हिरो सोरूम सु पर्से प्रायोजन गरेको छ सा, सागर तपाईँको साथमा हुनुहुनेछ पाँच बजेको समय अर्पण बोले अर्पण बोले लगतै तपाईँले बीबीसी मिडिया एक्सनको सारङ्गीको भोलाको सुन्न सक्नुहुनेछ छ बजेको समय हो नेपाल बाणी समाचार नेपाल वाणी समाचार लगतै छत्तिसदेखि सात बजीसम्म अर्पुण स्थानीय समाचार सात बजेको समय हो अर्पण सुभास र सातीसदेखि तपाईँ आठ बजीसम्म साझा खबर सुन्न सक्नुहुनेछ सी आइएन बाछु आठ बजेको समय हो नेपाल बाणी समाचार र आठ पैतालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ नौ पन्ध्रको समय हो बिबिसी नेपाली सेवा लगतै तपाईँ नौ पन्ध्रबाट दस बजीसम्म बिबिसी नेपाली साझा सवाल सुन्न सक्नुहुनेछ र दस बजेको समय हो नेपाल आइफएम समाचार र नेपाल आइफएम समाचार लगतै एघार बजीसम्म तपाईँले रेडियो अडियोबाट खुदोली सुन्न सुन। सक्नुहुनेछ खुलगुडी डटकम सकियो लगत्तै एघार बजेबाट बेलुका एघार बजेबाट भोलि बिहान चार बजेसम्म हामीले विश्राम दिनेछौँ र विश्राम लगतै तपाईँको साथमा श्रीमद् भागवत प्रवचन बाला भोलि बिहान चार बजे उपस्थित हुने गर्छौँ आसपशनसम्म प्रभाव बाँडी सुन्न सक्नुहुनेछ छ बजीको समय हो सीआईएनसो आज खबरको र सीआईएनस आज खबर सकिन लगतै तपाईँले बाँडी बहस सुन्न सक्नुहुनेछ नेपाल बाँडी रेडियो नेटवर्कबाट सात बजेसम्म सात बजेको समय अर्कोण स्थानीय शुभ आशा र अर्को स्थानीय समगतै शुभ बिहानै घिउ अर्को नवीन श्रृङ्खला लिएर पुनः उपस्थित हुने गर्छौं भएको छ यिनै वि सँगसँगै कार्यक्रम शुभ बिहानीको आजको यो श्रृङ्खलाबाट मेद माग्नुपर्छ प्राविधिक मित्रहरूलाई